सरकार ने वितरण करने के निःशुल्क औषधि को, को देशभर अभाव तत्काल अभाव टर्ने सम्भावना कम बझांगाल स्वास्थ्य महाशाखा के विशेषज्ञ सहित टोली पठाने जिला में का कारण सड़चालीस प्रतिशत बाल बालिकापन डुरा में बस दुर्घटना होता छजना घाइते टोटी में भीड़ लड़े एक महिला को मृत्यु बैतड़ी को पटन में दुई बाखा र एक हलगोरू खोला बगा छात्रा में अज्ञात रोग देखिए दारचुला को एक विद्यालय को पठन पाठन नई बंद करी को तल्ल सहित अन्य दुई गावि का बासिंदा दूषित पानी पीन बाध्य रोडसेडिंग घटना पड़ने माग राख्ते विद्युत कार्यालय महेन्द्र नगर में तालाबंदी दारचुला सदर मुकाम खलंगा हेलिकप्टर में फतार गुम्बा ढुवानी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 सहोगी को रही जिला कृषि वििकस कार्यालय डड़धुरा को साई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माण कोवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 अभिभावक भेलामा उपस्थिति भइदिने बारे सूचना उपरोक्त सम्बन्धमा शिक्षा एन आठ संशोधन दुई बमोजिम एस महेन्द्र नमुना उच्च माध्यमिक विद्यालय खलङ्गा डडेलधुराको विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि यही साउन अठाइस गते शुक्रबार दिउँसो ठिक एक बजे अभिभावक भेला बोलाइएकाले उक्त भेलामा सम्पूर्ण अभिभावकहरूको अनिवार्य तथा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ प्रेमराज बोहरा प्राचार्य श्री महेन्द्र नमुना उच्च माध्यमिक प्रभावारी सोचना कलागे युनिटी खबर नमस्कार फ्रिकवेंस मोड्यशन को बयानबे दशमलव दुई मेगा हर्ज रेट में रेडियो यूनिटी डट कम डट इनपी प्रसारण भैर सांज छह बजे यूनिटी खबर में स्वागत सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवामा समस्या आएको छ टेलिकमले प्रदान गर्दै आएको नमस्ते मोबाइल फोन ल्याण्डलाइन र एडीएसएल इन्टरनेटमा समस्या आएको हो फोन तथा इन्टरनेट नै अवरूद्ध भएपछि के कारणले समस्या आएको हो भन्ने बारेमा बुझ्न सकिएको छैन सेवा अवरूद्ध हुँदा संचार माध्यमलाई समाचार सम्प्रेषणमा समस्या भएको छ सरकारले वितरण गर्ने निशुल्क औषधिको अभाव देखिन थालेको छ झन्झटिलो खरिद प्रक्रियाकै कारण अभाव हुन थालेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ झाडापखला र आउँको समस्या धेरै देखिने वर्षाको यो बेला झन औषधिकै अभाव देखिएको छ महाशाखाका निर्देशक डाक्टर भीमसिंह तिङ्करीका अनुसार झाडापखला र आउँ परेका बिरामीलाई दिइने मेट्रोनिडाजोल ट्याब्लेटको अभाव भएको छ मेट्रोनिडिया जोलको अभाव हुँदा झाडापाखलाको महामारी देखिए उपचारमा नै समस्या आउन सक्छ यो औषधि सहित अभाव देखिएका अरू केही औषधि खरिदका लागि भर्खरै मात्र ठेक्का दिएको तिङ्करले बताउनु भयो तर ठेक्का दिएको दुई तीन महिनापछि मात्रै औषधि नेपाल आइपुग्ने भएकाले तत्काल अभाव टर्ने सम्भावना पनि नरहेको उहाँले बताउनु छ खरिद प्रक्रियाको झन्झटका कारणले गर्दा सरकारले सत्तरी प्रकारका औषधि निशुल्क दिने भने पनि त्यस अनुसारको काम अझै हुन सकेको छैन अहिले चालिस प्रकारका निशुल्क औषधिको खरिदमा पनि समस्या भइरहेको विभागका कर्मचारीले बताएका छन् बजाङको समग्र कुपोषणको अवस्था भया भय रहेको भन्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले टोली आज जिल्लाका विभिन्न स्थानमा परिचालन गर्ने भएको छ सबै खाले कुपोषणको अहिलेको अवस्था सत्र प्रतिशत भन्दा माथि रहेको बजाङ जिल्लालाई विश्व स्वास्थ्य संगठनले कुपोषणका हिसाबले संकटकालीन अवस्थाको घोषणा गरी यसको जोखिम कम गर्ने उद्देश्यले शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम संचालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर मिलन सिलवालले बताउनु भएको छ बजाङमा कुपोषणका कारणले हुने पुटके पर्न अनसार कमतौल हुने समस्या 29 प्रतिशत रेपन आठ दशमलव छ प्रतिशत रहकर जानकारी कराते शिग्रक पोषण को एकीकृत एक व्यवस्था कार्यक्रम करेंगे डाक्टर सुनिल गजरुलले भन्नुभयो कुपोषण कारण यहाँको समग्र विकासमा अवरोध भइरहेको छ यसको कारण पत्ता लगाएर दीर्घकालीन समाधानको प्रयास गरिनेछ नेपाल सरकार युरोपियन युनियन युनिसेफ र कामना हेल्थ नेपालको सहयोग तथा साझेदारीमा एकजना चिकित्सा सहित जनस्वास्थ्य विषयमा स्नातक दशजना अन्य स्वास्थ्य कर्मीले जिल्लामा नौवटा पोषण सम्बन्धी बहिरंग उपचार केन्द्र स्थापना गरेर जिल्ला फरेका कुपोषित बाल उपचार गर्ने डाक्टर गजरुेलले बताउनु छ राज्य स्तरमा हुने विभिन्न खोप अभियानमा बाल बालिकाको कुपोषणको अवस्था पत्ता लगाई त्यही अनुसार उपचार तथा परामर्श सेवा दिनका लागि एक वर्षसम्म यस्ता केन्द्र संचालनमा रहने जिल्ला स्वास्थ्य कार्यालय बजाङले जनाएको छ जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्य र महिला स्वयंसेवीकालाई समेत पोषण सम्बन्धी विभिन्न खालका तालिम दिएर कुपोषणको अवस्था हटाउन यो टोलीले काम गर्नेछ डडेलदुरामा बस दुर्घटना हुँदा छ जनालाई सामान्य चोट लागेको छ धनगढ़ीबाट भझाङका लागि छुटेको नाचारख चौसठी छ्यासी नम्बरको बस अमरगिढ़ी नगरपालिका छ भालुमारेमा दुर्घटनामा परेको हो सुदूरपश्चिम यातायात व्यवसाय समितिको उक्त बस दुर्घटनामा घाइते हुनेहरूमा बझाङका साठी वर्षीय कृष्ण बोहरा बझाङकै उन्नाइस वर्षीय लोकेन्द्र बोहरा रहेका छन् त्यस्तै बैतरीका अठाइस वर्षीय शंकर बोहरा सोह्र वर्षीय वीरेन्द्र साउद छ वर्षीय बालक जनक साउद र बैतरिकै पचास वर्षीय नन्ददेवी बोहरा रहेका छन् लाई सामान्य चोट लागेको र सबैको उप अस्पतालमा सामान्य उपचार भइरहेको डडेलधुरा प्रहरी प्रमुख प्रहरी नायब परीक्षक विपिन कुमार कर्मचारीले जानकारी दिनुभएको छ बैतडी र डडेलधुराको सिमानामा पर्ने डडेलधुवाको अनारकोले अस्थायी ट्राफिक प्रहरी पोस्टको दुई किलोमिटर डडेलधुरातर्फको भालुमारे भन्ने ठाउँमा बस चिप लिएर दुर्घटनामा परेको उहाँले जानकारी दिनुभएको छ डोटी को डौड गावी समा भीरवाट लड़े एक महिला को जान गिर लड़े अट्ठाईस वर्षकी गौरूदेवी साउथ को ज्यान गएको जिला प्रहारी कार्यालय डोटी ने जना बुधवार घास काटना गई बेला साउथ को लड़े जान गांक बिहार बिहान फेला पड़े बैतरीको पाटन नगरपालिकामा खोलाले दुई बाख्रा र एक हल गोरु बगाएको छ सा। हिजो साँझ वनबाट चरिचरण गरेर घर फर्कने क्रममा नगरपालिकाको वर्डर नम्बर एक बाटुला सैनका बहादुर चन्दका बाख्रा र गोरु बाटुला खोलाले बगाएको स्थानीय लक्ष्मण विकले जानकारी दिनुभएको छ एक्कासी आएको खोलाले बगाएर पशु बाख्रा मरेको उनले जानकारी दिएका छन् जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हतियार राखेको आरोपमा पवेरा गाविस वडा नम्बर छ बस्ने ओम प्रकाश चौधरीलाई गएको पच्चीस गते नियन्त्रणमा लिए पनि केन्द्रको निर्देशन भन्दै सार्वजनिक गरिएको छैन प्रहरी प्रधान कार्यालयबाट कुनै पनि घटनामा पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक नगर्न निर्देशन आएको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले सोही अनुरूप सार्वजनिक नगरेको बताएका हुन् उनले गएको पच्चीस गते चौधरीले आफ्नै घरमा लुकाई छिपाई अवस्थामा घरेलु नट कटुवा पिस्तुल र त्यसमा प्रयोग हुने गोली चार थान र थ्री नट थ्री राइफलमा प्रयोग हुने गोली दुई थान सहित नियन्त्रणमा लिएको जानकारी दिदै पक्राउ परेका चौधरीलाई अवैध हात हतियार तथा घरखजना अन्तर्गत मुद्दा चलाइने पढहरूले बताएको छात्रामा सा। अज्ञात रोग देखिएपछि दार्सुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माध्यमिक विद्यालयमा आजदेखि पठन पाठन नै बन्द गरिएको छ विद्यालयमा कक्षा आठ नौ र दसमा अध्ययन र छात्रा दिनह एकाएक बेहोश हुन थालेपछि विद्यालय बन्द गरिएको हो विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको एक अभिभावक दिनेश सिंहले जानकारी दिएका छन् उनले भने आज पनि एक्कासी दसजना छात्रा बेहोस भएका थिए विद्यालयमा आउने बित्तिकै छात्र बेहोश हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ मंगलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण बिहीबारसम्म 30 भन्दा बढी छात्रा बिरामी भएको विद्यालयका प्रधान कृष्णबहादुर सिंहले बताउनु भएको छ बिरामी भात्रा बेहोश होने ते चिच्या वहांभ विद्यालय में बिरामी भात्रा अभिभावक बोला उन्हीं जिम्मा लगाइक छात्रा में अनौठो रोग देखिए विद्यालय ने बंद कर इसी छात्रा अनौठों रोग ने बेहोश होने समस्या देखिए कारण भत्ता लगे तपाई युनिटी खबर सुनिरहनु भएको छ बैतडीको तल्ल सुर सहित अन्य दुई गाविसका बासिन्दा दूषित पानी पिउन बाध्यड सेडिङ घटाउनु पर्ने माग राख्दै विद्युत कार्यालय महेन्द्रनगरमा तालाबन्दी भोलि उल्का वर्षा हुने लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ए बुढो हिजो आज दुधको लागि पाल्ने बाख्रा पनि पाइन्छ रे गाई नभए पनि एउटा दुनो बाख्रा चाहिँ ल्याउनु पर्यो किन ल्याउनु पर्यो दुध दिने बाख्रो अब दुई चार महिनापछि त भुइँसी भ्याइहाल्छ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 कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र सम्पर्क कक्षा सञ्चालन सम्बन्धी सूचना उपरोक्त सम्बन्धमा यस विद्यालयमा खुल्ला शिक्षा तर्फ कक्षा दसमा भर्ना भएका विद्यार्थीहरूको सम्पर्क कक्षा यही मिति दुई हजार त्रिहत्तर भाद्र तिन सञ्चालन हुने भएकाले खुल्ला शिक्षा कार्यक्रममा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूले सो सम्पर्क कक्षामा अनिवार्य उपस्थिति हुनको लागि यो सूचना प्रसारण गरिएको छ साथै निम्न माध्यमिक खुल्ला शिक्षा कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीहरूले यथाशीघ्र भर्ना भई पठन कार्यमा संलग्न हुन समेत जानकारी गराइन्छ संयोजक श्री महेन्द्र उच्च माध्यमिक विद्यालय खुला शिक्षा कार्यक्रम खलङ्गा डडेलदुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार <laughs> बिस एक उनासाठी सृष्टि आज स्कुल जान छोडेर किन यो गोठमा झोक्र्याएर बसे कि नि नमुना मलाई पनि स्कुल जान मन छ क्या तर मेरो मामुले जानै दिनुहुन्न महिनावारी भएको बेला स्कुल जानु हुन्न रे नि तेरो त मामु कति कुरा बुझ्नुहुन्छ है ए त्यसो को ल त स्कुल जानलाई तयारी हो म आन्टीलाई सम्झाउँछु नि महिनावारी भएको बेला स्कुल जाँदा केही हुँदैन भनेर यूएनटीएफ डेवलपमेंट किूनिटी को सहकार तीन बयानबे दशमलव दुई मेगा हर्स में पश्चिम नेता ठाव तथा अनलाइन में युनिटी खबर सुन्दै हुनुहुन्छ प्रस्तुत गरेका थियौं सरकारले वितरण गर्ने केही निशुल्क औषधिको देशभर अभाव तत्काल अभाव टर्ने सम्भावना कम बझाङमा कुपोषणको अवस्था बुझ्न बाल स्वास्थ्य महाशाखाले विशेषज्ञ सहितको टोली पठाउने जिल्लामा कुपोषणका का कारण सड़चालिस प्रतिशत बाल बालिकामा पुडकोपन डडेलध्रामा वस्तु हुँदा छजना घाइते लगायतका समाचार पैरोले खानेपानी पाए बगाउँदा बैतरीको रुद्रेश्वर ढिला सैनी र दुर्गम तल्लोसराडका स्थानीय भाषिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् रुद्रेश्वरो पाँच ठूला शैनीमा लगातारको पानीसँगै आएको पैरोले गत हप्ता खानेपानी को पाइपलाइन बगाए पर गांव में खानेपानी को समस्याइपन को, को तीन चार ठाव में को वडा नंबर पांच ठूला सैनी परिवार रीला सैनी वडा नंबर छ काेईस परिवार खानेपानी को समस्या स्थानीयवासी शिवसिंह धामी जानकारी दी खानेपानी को पैरोले बगाएपछि खोलाको दूषित पानी पिउन बाध्य भएका छ यस्तै जिल्लाको दुर्गम उदयदेव गाविसमा वडा नम्बर सातमा रहेको मटियाल खानेपानी आयोजना बन्द हुँदा स्थानीय बासिन्दालाई खानेपानीको समस्या भएको छ गएको जेठ बाह्र गते परेको अभिरल वर्षाका का कारण खानेपानीको पाइप बगाएको स्थानीयवासी नारायणसिंह मेहताले बताए खानेपानीको पाइप बगाउँदा सो ठाउँका पैंतिस परिवारलाई समस्या परेको छ उनले भने अहिले नदीको दूषित पानी पिउन बाध्य भएका छौं खानेपानी अवरुद्ध भएको बारेमा श्रो कार्यवाला निकायलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको मेहन्दाको आरोप रहेको छ सो ठाउँमा गत वर्ष जीविसको क्षेत्र विशेष कार्यक्रम अन्तर्गत दुई लाख रूपैयाँको लागतको सो खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको थियो यसै गरी सिद्धपुर गाविस वार्ड नम्बर छमा रहेको कालिका माभिमा आउने पानीको मुहानमा पहिरो जाँदा गएको शनिबारदेखि विद्यालयमा पानी आउन छोडेपछि समस्या भएको छ विद्यालयमा आउने पानीको मुहानमा पहिरो खस्दा पानी अवरुद्ध भएको विद्यालयका प्रधान ध्यापक नरबहादुर कुवर ने जानकारी विद्यालय में आने पानी बंद भय्यार्थी पीन और शौचालय जान समस्या कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणाको माग राख्दै आएको अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबंदी गरेको छ क्रान्तिकारी विद्यार्थी संगठनले विगतदेखि आफूहरूले उठाएको मागबारे विद्युत कार्यालय महेन्द्रनगरले व्यवस्था गरेको भन्दै विद्युत प्राधिकरण वितरण शाखा कार्यालय का। महेन्द्रनगरका प्रमुख महेन्द्र पाण्डेको कार्यकक्षमा का तालाबन्दी गरेको हो विद्युत कार्यालयको लापरवाही विरूद्धमा बाध्य भएर प्रमुखको कार्यकक्षमा का अनिश्चितकालीन तालाबंदी गरेको अखिल क्रान्तिकारीका विद्यार्थी नेता वीरेन्द्र सिंह विष्टले बताउनु भएको छ विद्युत कार्यालयले कञ्चनपुरका जनतालाई अन्धकारमा राखेर रा, विभिन्न ठूला उध्योगसँग कमिशन खाएर बेच्ने गरेको विद्यार्थी संगठनको आरोप रहेको छ गत वर्ष पनि क्रान्तिकारी लगायत नेभी संघ अनि अखिल छैटौं लगायतका विद्यार्थी संगठनहरूले लोडसेडिङ विरूद्ध लामो आन्दोलन गरेका थिए विद्युत कार्यालय महेन्द्रनगरले कमिशनमा विद्युत बेचेर यहाँ बढ़ी लोडसेडिङ क्रान्तिकारीले विद्युत कार्यालयसँग भएका सम्झौता समेत कार्यान्वयन नभएको गुनासो गरेको छ उता विद्युत प्राधिकरण महिनागर शाखाका सहायक इन्जिनियर गणेश बहादुर चन्द्रले लोड सेडिङको तालिका ग्रेडबाट नै निर्धारण हुने भएकाले कार्यालयले त्यो बाहेक घटघट गर्न नसक्ने भएकाले तत्काल जिल्लालाई लोड लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न नसक्ने बताउनु भएको छ वहाँका अनुसार वितरण केन्द्रले लोडसेडिङको तालिकामा कटौती गरे पनि ओभरलोड भए टनकपुरबाटै विद्युत काटिने गरेको छ दार्थुला सदरमुकाम खलङ्गाबाट हेलिकप्टर मार्फत यार्सा ढुवानी भएको छ यस सिजनको पहिलोपटक व्यापारीहरूले हेलिकप्टर मार्फत चार्टर गरी यार्सा ढुवानी गरेका हुन् सिमेक एयरको हेलिकप्टर चार्टर गरी एकै दिन पैचालिस किलोग्राम यार्सा गुम्बा दार्थुलाबाट काठमाडौँ ढुवानी भएको हो स्थानीय जयसिंह महराको पन्ध्र किलो ग्राम, किलो ग्राम बुदियाल राजु दहाल र रा दानसिंह बुढाथोकीको दस दस किलो ग्राम यार्सा व्यापारी चन्द्र थकार खरीद करी ढुवानी हो हारसम जिला सय तेरह किारसा नि अपिनांपा संरक्षण क्षेत्र कार्यालय दाचुलाकासी अपिनांपा संरक्षण क्षेत्र कार्यालय दाचुला ने करोड़ अट्ठाईस लाख पच्चीस हजार रूपया राजस्व संकलन दाचुला वर्षनी आठ देखि नौ क्विंटल यारसा निसी कार्यालय को, को, को तथ्यांक साना सिंचाई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माणका लागि निवेदन दिन कृषकहरूमा जिल्ला कृषि कार्यालय डडेलधुराले आग्रह गरेको छ कार्यालयको आर्थिक वर्ष दुई थी हजार तिहत्तर चौहत्तरको वार्षिक कार्यक्रम अनुसार सहकारी खेती साना सिंचाई तथा मल सहकारी सिंचाई र प्लास्टिक पोखरी निर्माण तथा मरम्मत सुधार कार्यक्रमका लागि कार्यालयमा रितपूर्वक निवेदन दिन कार्यालयले अनुरोध गरेको छ कृषकले निवेदन साथ समूह तथा कृषि सहकारी दर्ता प्रमाण पत्रको प्रतिलिपि योजनामा गर्न बसेको समूह सहकारीको निर्णयको प्रतिलिपि साना सिंचाई तथा प्लास्टिक पोखरीका लागि एक र सहकारी सिंचाईका लागि तीन सयको राजस्व रसित सहित कृषकलाई निवेदन दिन आग्रह गरेको जिल्ला कृषि विकास कार्यालय डडोलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिनेश प्रसाद साबकोटाले जानकारी दिनुभएको छ नेपालमा भोलि धेरै उल्का वर्षा हुने अनुमान गरिएको छ नेपाल एस्ट्रोन सोसाइटीका अनुसार साउन दुई गतिदेखि सक्रिय भएको उल्का वर्षा भोलि धेरै हुने सम्भावना छ यी उल्का वर्षाको गति प्रति सेकेण्ड साठी किलोमिटरसम्म हुने सोसाइटीका अध्यक्ष एवं खगोलविद सुरेश भट्टुराईले बताउनु पृथ्वीको झण्डै सत्तरी किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भएपछि उल्का वर्षा हुने उहाँले बताउनु भयो ताराले सूर्यको परिक्रमा गर्ने क्रममा खसेका टुक्रा पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा ठोकिँदा देखिने उज्यालो नै उल्का वर्षा हो पुष्ट्री ताराले सूर्यको परिक्रमा गर्न एक वर्ष लगाउँछ र यो क्रममा सूर्यको नजिक पुग्दा तापले ताराको वायुमंडल उ तारा खस को सुदूरपश्चिम आज सवारी सुदूरपश्चिम डडेलधुरामा भएको बस दुर्घटना बाहेक अन्य घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरयाले जनाएको छ डडेलधुरामा भएको उक्त बस दुर्घटना सम्बन्धी टेलिफोन र इन्टरनेट सेवावृद्ध हुँदा आज रातिको मौसमी बारमान हामीले प्रसारण गर्न सकेनौ यो सँगै साँझ छ बजेकोटी खबर सकिने लागेको छ सरकारले वितरण गर्ने केही निशुल्क औषधिको देशभर अभाव तत्काल अभाव पर्ने सम्भावना कम बझाङमा कुपोषणको अवस्था बुझ्न बाल स्वास्थ्य महाशाखाले विशेषज्ञ सहितको टोली पठाउने जिल्लामा कुपोषणका कारण सडचालिस प्रतिशत बालबालिकामा पुकोपन डडलधुरामा बस दुर्घटना हुँदा छजना घाइते ड्युटीमा भिडबाट लडेर एक महिलाको मृत्यु बैतडीको पाटनमा दुई बाख्रा र एक हलगोरु खोलाले बगायो छात्रा में अज्ञात रोग देखिए दारचुला को एक विद्यालय को पठन पाठन बंद करैतरी को तल सुरड़ सहित अन्य दुई गावि का बासिंदा दूषित पानी पीन बाध्य रोडसेडिंग घटना पड़ने माग राख्द विद्युत कार्यालय महनगर में तालाबंदी दारचुला सदरमुकाम खलंगा हेकिकप्टर मफत एक्सा गुम्बा ढुवानी